कालज नेपाली गीतर को सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रेष्ठाधकमा समर्पित स्वर्णिम युगका ज्वलन्त गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो आजको विशेष श्रमा प्राविधिक मित्र दिनेश निरौला र नेपत्यका सहयोगी संजीव चौधरीका साथमा यो प्रस्तुता प्रकाश साइमीको शालीन अभिवादन राजा रंग सबै सम्मान उसका वैषम्य गर्दैन त्यो आयो टप्प्प टिप्यो ल लग्यो मिति पुग्यो टारेर टर्दैन लाखौषी शास्त्र महिमा देखेर डर्दैन त्यो व्याधा तुल्ली लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो आँसुका दमा नुहाउँछ चिसो पानी रूचाउन्न त्यो सुखा जर्जर अस्थि पञ्चर विना शा बनाउन्न त्यो मैलो भष्म शिवाय अंगभरमा केही लगाउन नत्यो, आहाकार सरी मिठु अरू कुनै संगीत गाउन नत्यो कवि शिरोमणि लेखनाथ पौडेलको काठमाण्डुमा गत साता काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा लेखनाथ जयन्ती मनाइयो विशेष गरेर पोखराको लेखनाथ नगरपालिका जो कवि शिरोमणिको नाममै स्थापित छ त्यहाँ पनि भव्य रूपले कार्यक्रम मनाइयो लेखनाथलाई सम्झने क्रममा आज अजर अमर गीतहरूमा उनको रचना को यह गीत नातिजी को संगीत बाबू रिद सुख सपना तिर चपना पन्ति धरेछ नाथी काजी श्रेष्ठको संगीत योगेश वैद्यको स्वरमा कवि शिरोमणि लेखनाथ पौडेलको रचनाथ लेखनाथ देवकोटा र समको एउटा ऐतिहासिक यात्रा रहयो 2008 सालमा इलामको कारफोकमा सम्भवत तीनै विभूतिलाई तीनैजनालाई एकै ठाउँ देख्न पाइएको इतिहासमा यो महत्वपूर्ण घटना मानिन्छ कवि शिरोमणि लेखनाथ पौडेललाई भेट्न दार्जीलिङबाट इन्द्रबहादुर राई काठमाण्डु आउँदा लेखनाथ पौडेल एउटा सामान्य गोठालाको जीवन बिताइरहेको कुरा उनले आफ्नो संस्मरणमा लेखिएका छन् यद्यपि लेखनाथ कवितामा आउनुभन्दा पहिले नै सन्तका रूपमा उनी स्वर्गद्वारी पुगेका थिए र उनलाई बेला भइसकेको छैन साधना गरेर आउनु भनेपछि उनी कविता क्षेत्रमा प्रवेश गरे र उनलाई कवि शिरोमणिको पदवी मिल्यो र जनताद्वारा उनलाई रथमा राखेर रथयात्रा पनि गराइयो इतिहास एउटा साचीको प्रसंगमा लक्ष्मीप्रसाद देवकोटालाई दिइएको कवि शिरोमुनि पदवी उनले मभन्दा पहिला कैवरज्यूलाई यो पद सुहाउँछ भनेर हस्तान्तरण गरेको इतिहास पनि छ महाकवि देवकोटा विद्दा लेखनाथ पौडेलले लेखे जाने बेला मेरो थियो ई राष्ट्रिय विभूति हुन् मभन्दा पहिला गएछन् दुःख लाग्यो भनेर उनले सम्वेदना पनि व्यक्त गरेका छनृ लेखनाथ देवकोटा सम्मको त्यो करफोकको 2008 को यात्रा दार्जीलिङको प्रसिद्ध फोटोग्राफि स्टुडियो दास फोटो स्टुडियोले ऐतिहासिक फोटोको रूपमा त्यसलाई साँचेर राखेको र आजकल फेसबुक ट्विटर जहाँ तही पनि त्यो फोटो देख्न पाइन्छ लेखनाथ म सुमन सहित आज जन्मदिन परेकी गायिका नुपुर भट्टाचार्यमा विशेष शुभकामना विक्रमाव दुई हजार पौष उन्नाइस गतेका दिन जन्मे किी नुपुर भट्टाचार्य संगीत काी विधा गायन का तीन क्षेत्र में सशक्त गायिका मान आज उन जन्मदिन को शुभकामना व्यक्त करने क्रम में एक हफ्ता अफ्रीका रहेकी नुपुर भट्टाचार्य हमी भेट सकेन नज अज अमर गीतर में उनके स्वरला संग्रह करने उनको स्वर में रहकर दुर्गा वंदना आज को आरम्भ कर नेपाली सुगम संगीतमा के भजन के राष्ट्रिय गीत के लोकगीत सबै विधामा पोख्त गायिका नुपुर भट्टाचार्य जसको स्वर रेडियो प्रस्तुति रंगमंचको उपस्थिति नेपाली जनस्थानमा निकै लोकप्रिय मानिन्छ नुपुर भट्टाचार्यको जन्म भारतको आसामको तालाप्टी स्टेट अप्पर आसाममा विक्रमाव्द दुई हजार तीन पुष उन्नाइस गतिका दिन भयो को पिता डा सुशील ब्यानर्जी र माता डा शान्ति व्यानर्जीको शैक्षिक परिवारमा जन्मेकी नुपुर भट्टाचार्य अहिले ललितपुरको कोपुडोलका स्थायी निवासी हुन् नूपुरका श्रद्धेय मातापिता संगीत अनुरागी भएकाले उनीहरूबाटै नुपुरले संगीतमा प्रेरणा पाएकी थिइन् एक शिक्षित परिवारमा संगीत कलालाई पुजिनु स्वाभाविकै हो त्यसमाथि नुपुर भट्टाचार्यको जन्म आसाममा भयो जहाँबाट प्रसिद्ध गायक संगीतकार भूपेन हजारीकादेखि लिएर निरञ्जन देव विनायक विश्वास जस्ता स्रष्टाहरू प्रवेश भयो नुपर भट्टाचार्यले शुरूआतमा शान्ति निकेतनमा अध्ययन गरेकी थिइन् भने रविन्द्र संगीतमा उनको अध्ययन दखल मानिन्छ शास्त्रीय सा। संगीतमा उनलाई निकै अभिरूचि छ यसकारण धेरै गीतहरू गोपाल इन्जनको संगीतमा सुनिएका गीतहरूमा त्यो शास्त्रीय क्षनक पाइन्छ रवीन्द्र संगीत को गायन काठमा प्रस्तुत हाँ चाहे नुपुर भट्टाचार्य चाहे उनकी छोरी चाहे रोवीन शर्मा ये सब समावेश तर रवीन्द्र संगीत बुझने जनसमाज में शुरूआत देखिने सक्रिय साहित्यकार खगेन्द्र मान प्रधान आंग अनुवाद रवीन्द्र संगीत को अनुवाद यद्यपि नुपुर भट्टाचार्यी भाषा में लोकलय का गीत छिन् जसलाई हामीले एक सन्दर्भमा आज सुन्न सक्छौं र यहाँ धेरै मित्रहरूले नोपुर भट्टाचार्यका के गीतका प्रसंगहरू उठाउनु भएको छ विशेष गरेर यहाँ मित्र, गरे मित्र अतित पाण्डेजीले रेडियो नेपालमा सुनिने उहाँको एउटा चर्चित गीतको प्रसंग पनि उठाउनु भएको छ भने र उहाँले लेख्नुभएको छ रेडियो नेपालमा कोशी अञ्चलको प्रतिनिधित्व गर्दै गायनमा आफ्नो छुट्टै विशेषता छ भनेर प्रमाणित गर्न आफ्ना शुरूका दिनमा सफल भएकी गायिका नुपुर भट्टाचार्यको सतैयौ जन्मोत्सवको यस सुखद उपलक्ष्यमा उहाँप्रति हार्दिक बधाई स्वरूप शुभकामना अर्पण गर्दछु मेरो सानो नातिनी प्रनवी जो मसँगसँगै लिम्पियाधुरा हो हो लिम्पियाधुरा महाकालीको शिर हो लिम्पियाधुरा भनेर गाउन मन पराउँछन् हो मेरी तीनै नातिनी प्रणवीको लागि उहाँले गाउनुभएको पुतली यो पुतली नरो नरो मेरी सानी पुतली सुनाइदिनुहोला भन्नुभएको छ त्यो गीत हामी अवश्य सुनाउनेछौ आजको विशेष चयनको रूपमा त्यसबाहेक आजको प्रसंगमा भर्खरै लेखनाथ देवकोटासम्मको फोटोको कुरा गर्दाखेरि यहाँ स्पूत्निक घिमिले त्यो फोटो हेर्न मन लाग्यो खै कता पाइन्छ भनेर प्रश्न गर्नुभएको छ फोटो यहाँसँग अहिले कार्यक्रममा कुरा गर्दै गर्ने प्रस्तुताको फेसबुकमा पनि हेर्न सक्नुहुनेछ त्यसै गरी मित्र चौतारीबाट सौभाग्य शर्माले आफ्ना सबै मित्रहरू सांसारिक जोगी विनोद दाहाल जय स्वाभिमान लगायत शोभा आचार्य धना पौड़ेल मनु आवास लुसिफरलाई शुभकामना व्यक्त गर्नुभएको छ भने शोभा आचार्यले नुपुर भट्टाचार्यलाई लाख लाख शुभकामना व्यक्त गर्नुभएको छ विद्रूम त्रिचालिसले ले लेखनाथ कार्यक्रम सुन्न पाउँदा पुलकित छु उनको कृति तरूण तपसी उत्पात मन परेको थियो मलाई भनेर लेख्नु भएको छ भने नना पौडेलजीले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ नुपुर भट्टाचार्यलाई नुपुर भट्टाचार्यको एक विशेष गीतका रूपमा लिइने दुर्गा वन्दना अघिल्लो श्रमा प्रस्तुत गर्यो भने प्रसिद्ध संचारकर्मी एवं भाषासेवी प्राध्यापक राममणि रिसालको रचना शिवशंकरको संगीतमा नुपुर भट्टाचार्यको यो आवाजको प्रस्तुति अनुपम छ नेपाली <laughs>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 शोर भट्टाचार्य को स्वर शिवशंकर संगीतमा गीतकार राम मनी ऋषाल को गीतकार राम मणि ऋषाल को सौभाग्य हो उनके गीत सेंसर करने एटा पर बसा रादनी रा शाह का गीतह नाम था नाईकन संपूर्ण रूप में सेंसर कर दरबार पठाए कुरस्कार ग्रहण कर मन नपराने क्पनी औपचारिक कार्यक्रम सभापतित्व प्रमुख अतित्व ग्रहण गर्न नजाने रामी रेसालले जीवनभर विभिन्न किसिमका दुखहरू भोग्नु पर्यो रामी रिसालको दुःखका कथाहरू धेरै छन् छोरीको मृत्यु पत्नीको अल्जमायस यी धेरै दुर्घटनाका बीच उनका निवन्धहरू आँसुले लेखिएका छन् रामणी रिसालमाथि एउटा ग्रन्थ पनि तयार भएको छ अक्षरका पुजारी रामन रिसाल यसलाई सम्पादन गर्ने धेरै मित्रहरूमध्ये एकजना हुनुहुन्छ कवि मुरारी सिगदेल जो केही दिनदेखि अस्वस्थ हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले यो गीतलाई चयन गर्नुभएकोमा हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु महेश गौतम लेख्नुहुन्छ अझ अमर गीतहरूका निम्ति उज्यालो नाइन्टी नेटवर्कको यो पानामा नुपुर दिदीलाई जन्मदिनको शुभकामना बच्चामा रेडी नेपालमा बाल कार्यक्रममा सुनेको नामको बारेमा आज जान्न बुझ्नलाई एकदम उत्सुक छु उहाँले नुपुर भट्टाचार्यलाई छान्नु भएकोमा फेरि यहाँलाई धन्यवाद भन्नुभएको छ मैले छानेको नभइकन आज उहाँको जन्म उत्सव परेको हुनाले शुभकामना व्यक्त गर्ने क्रममा हामीले जसरी श्रष्टाहरूलाई दुई सन्दर्भमा सम्झिरहेका छौं उनको रचनाकालको सन्दर्भमा र उनको जीवनकालको सन्दर्भमा त्यसमा आज नुपुर भट्टाचार्यको जन्मदिन परेको सम्झना गरिएको हो सुशीला सिलवाल लेख्नुहुन्छ दाई नमस्कार सर्वप्रथम गायिका नुपुर भट्टाचार्यलाई जन्मदिनको हार्दिक शुभकामना भवानी प्रसाई लेख्नुहुन्छ दुई सय अंक विशेष र ज्ञानवर्धक हुनेछ प्रकाशदाईको रमाइलो प्रस्तुतिको पर्खाईमा दुवैबाट लेख्नुहुन्छ नेपाली गीत संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउने सबै गीतहरूमा बेग्लै छाप छोड़न सफल गायिका नुपुर भट्टाचार्यलाई जन्मदिनको लाखौं लाख शुभकामना मणिका मुनर कर्मी जन्मदिनको उपलक्ष्यमा नुपुर दिदीलाई हार्दिक शुभकामना सानोमा नुपुर दिदीको यो गीत पुतली यो पुतलीमा खुब नाचिन्थ्यो यो गीतले नाच्न हौसला मिल्थ्यो आज पनि यही गीत प्रसारणको लागि अनुरोध गर्दछु प्रकाश दाईलाई पनि आज कार्यक्रमको लागि धेरै धेरै धन्यवाद भीचा भन्नुभएको छ उदय ले भजन सम्राजी नुपुर भट्टाचार्यको सतरी जन्मोत्सवको बधाई उहाँलाई बहुतै बहुतै धेरै पटक बाल कार्यक्रम सञ्चालनमा पनि अनि भजन आधुनिक गीतहरू जुन बेला हामीसँग क्यासेट प्लेयर थिएन त्यो बेला रेडियो नेपालमा धेरै सुनेको याद ताजा गराइदिनुभयो धन्यवाद प्रकाशजी उहाँले गाउनुभएको सर्वदा लोकप्रिय भजन यादेवी सर्वभूति सुशक्ति रूपेन सुन्ने चाहना छ भन्नुभयो प्राविधिक मित्र दिनेश निरौलाले यसलाई कार्यक्रमको शुरूआतमै बजाउनुभयो प्राविधिक मित्र निरौलाका अनुसार यो यसरी उज्यालो नेटवर्कमा ने भजन बजेको पनि यो पहिलो नै हुनुपर्छ भन्ने उहाँको टिप्पणी छ त्यसबाहेक लभमालाकार केशव पाठकका पंक्तिहरू पनि छन् यसलाई विस्तारै शेयर गर्दै गरौंला अब यहाँ धेरै मित्रहरूले चर्चा गर्नुभएको नुपुर भट्टाचार्यको त्यो कालोजयी गीत उहाँले सबै बाल बालिकाको लागि गाउनुभएको थियो प्रस्तुत छ ha ट्वीटरमा मेन्शन गर्नुभएको छ सरल महर्जनले इन्जोइङ भनेर त्यसै गरी सखुवा सभा पाटे बाघ मेन्सन गर्नुहुन्छ रेडियो नेपालमा बेलुका पाँच बजेको समाचारपछि प्रसारित हुने धेरै एपिसोडहरूको जलजली जल याद आयो जन्मदिनको मुरीमुरी शुभकामना नुपुर दिदीलाई विजया वन्दना लेख्नुहुन्छ नुपुर दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना मनु आवासले मित्र चौतारीका सबैलाई सम्झेको छु ल भनेर टिप्पणी गर्नुभएको छ भने सुभाष वस्ती लेख्नुहुन्छ नुपुर भट्टाचार्यका भक्ति गीतहरूका बारेमा नुपुर भट्टाचार्य डिभोसनल साङ्स यूज टू स्टार्ट अफ आवर चाइल्डहुड मर्निङ्स इन्जोइङ द वार्म नाव इन फ्रिजिङ स्नोई सोफा भनेर लेख्नुभएको छ त्यसै गरी जोगीले अघि बजेको गीत गोपाल शिवशंकरको संगीतमा रहेको राम मणिरि गीत यो एकनाश जीवन कसरी बिताउ गाईरहेसो गीत तिमीलाई सम्झेर प्रिय गीत बजाइदिएकोमा प्रिय मित्रलाई धन्यवाद दिनुभएको छ यसै विष्णु तिवारी लेख्नुहुन्छ नुपुर भट्टाचार्यको सतरीयौं जन्मोत्सवको लक्ष्यमा लाखौ लाख लाख शुभकामना कुमर विमला हेमन्त शर्मा विनोद दाहाल लगायत धेरै मित्रहरूले शोभा आचार्य गोकुल साहकोटाले पनि शुभकामना व्यक्त गर्नुभएको छ अञ्जना पौडेल हाम्रो फेसबुकमा लेख्नुहुन्छ नुपुर दिदीको जन्मदिनको लाखौं लाख शुभकामना उहाँलाई म बालक छन्दादेखि रेडियो नेपालमा सुनेकोले होला सायद आफ्नै बचपन याद आँखामा नाच्दै आइरहेको छ हजुरलाई मुरी, मुरी धन्यवाद केशव पाठक बालक तथा किशोर वयको याद आयो नुपुर दिदीमा शास्त्री संगीतको बेजोड़ कौशल सुन्न पाइन्छ नेपाली भजन तथा देशभक्ति गीत गायनमा उहाँको स्वर कालजै छन् तारादेवीका साथै गाइएका कुनै भजन सुन्न रहर्छ भनेर लेख्नुभएको छ भने लभमालाकारजीले योगेश वैद्यको स्वरमा बजेको गीतमा आभार व्यक्त गर्नुभएको छ धाना पौडेलजीले पीड़ाको सोगा पहिलोपटक यस्तो आवाजमा सुने भनेर टिप्पणी गर्नुभएको छ नुपुर भट्टाचार्यले 2022 सालमा कलामा मास्टर डिग्री गरिन् र कलकत्तामा रहँदा उनले कलामा स्नातक गरिसकेकी थिइन् 2023 हजार तेइस सालतिर विराटनगरको प्रसिद्ध सांस्कृतिक समूह भानु मोरङ सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रमहरूमा नुपुरका दुई गीत निकै लोकप्रिय भए लेख लेख हिँड्ने लेख र खोला पारी बग्यो सल्ल यी दुई गीत बजेपछि नुपुर भट्टाचार्य रेडियो नेपालका निम्ति एक चर्चित नाम हुन पुगिन् नुपुर भट्टाचार्यले गीतका सबै विधाहरूमा गाएकी छिन् भजन आधुनिक लोकलय त्यसबाहेक निर्गुण भजन उनको कण्ठमा ज्यादा मुखरित भएको पाइन्छ शास्त्रीय गायनमा रूचि भए पनि उनले यसलाई मंचमा अहिलेसम्म गाएकी छैनन् गत महिना कुराकानी हुँदा एउटा शास्त्रीय संगीतको कार्यक्रम गर्न इच्छुक भएको जानकारी दिनुभएको थियो उहाँले नुपुरका स्वरमा धेरै गीतहरू टेपबद्ध टेप गरिएका छन् तीमध्ये कतिपय लोकगीतहरूको दीक्ष रेकर्ड त्यति बेला आरआरसीले रत्न रेकर्डिङ कर्पोरेशनले पनि प्रकाशन गरेको छ उनको विवाह दुई सालमा डाक्टर सुनित कुमार भट्टाचार्यसँग सम्पन्न भएपछि उनी नुपुर ब्यानर्जीबाट नुपुर भट्टाचार्य भइन् नुपुर भट्टाचार्यको घरमा अहिले पनि दुई किसिमका पर्वहरू भव्य मनाइन्छन् एउटा कृष्ण जन्माष्टमी अर्को रविन्द्र संगीत समारोह यी दुई कार्यक्रममा नुपुर भट्टाचार्यको निम्ता पाइयो भने घर जान छोड़नुहुन्न कुनै दिन संयोगले इन्दिरा जोशीबाट खबर पाएपछि म पनि अचानक पुगेको थिएँ र उहाँले कृष्णजी नै आइपुग्नु भएछ भनेर भोज एकदम पस्किहाल्नुभयो त्यो एउटा मेरो निम्ति सौभाग्य थियो नुपुर दिदीको घरमा जन्मदिनको दिन उहाँसँग भेटाउन सकेन तर उहाँको सृजनशील जीवन को शुभकामना व्यक्त करते वहां स्वर में यह अर्क गीत संकलन सुबिशा श्रीचंद्र श्रेष्ठ प्रतीक्षा नुपुर दीदी जन्मदिन को शुभकामना बाल कार्यक्रम में सुनीने स्वर आज अजरअमर में सुन्न पाउदा खुशी लगे टिप्पणी करूख्भ अस्थि भर्खरे वासुदेव मुनाल भेट्द वहां को मधुर आवाज कता हरा भाई टोलाई रहेंक कठिनले बोलू वासुदेव मुन्ल समझना मनुआवास ऐक्लास जीवन कसरी बिताऊ गाईरछ गीत तिमी समझे वहा कति मलमूल स्वर जन्मदिन को शुभकामना नुपुर दीदी टिप्पणी कर आजक कार्यक्रम में नुपुर भट्टाचार्य जन्मदिन को शुभकामना व्यक्त करने क्रम में राजू श्रेष्ठ सुदन महत विक्रम श्रेष्ठ राजेश्वर उदय अंजना पौड़ सुधारनाकर्मी दुर्ग श्रेष्ठ लगायत बरे मित्रह सूरज सिंह ऐरे शुभकामना व्यक्त कर हार्दिक आभार व्यक्त करते नुपुर भट्टाचार्य को विशेष मन पीतकार शिवङ्कर मानन्दरसँगको यो युगल स्वर बैसाथी कथम यो मधुमासको कथम वैशाखी बतास फुक यो मधुमास फुक मधुमाख को कसम माया यो मधुमा को कसम पताम यो, यो मधुमासम् राम्रिसितको शब्द शिवशंकरको संगीतमा शिवशंकर र नुपुर भट्टाचार्यको स्वर नुपुर भट्टाचार्यको गायनका बारेमा विशेष चर्चा गर्दा संगीत अन्वेषक राम मणि उनको आवाजलाई एक विशिष्ट आवाज भनेर पहिचान गरेका छन् तर अनौठो र अचमको कुरा नुपुर भट्टाचार्यको आवाज धेरै कम गीती धेरै कम सिनेमाहरूमा प्रयोग भएको पाइन्छ यद्यपि काठमाण्डुको रूसी सांस्कृतिक केन्द्रमा हुने रविन्द्र संगीत सम्बन्धी कार्यक्रममा वा प्रज्ञा भवनमा हुने कार्यक्रममा उनलाई देख्न पाइन्छ तर त्यो आवाजलाई हाम्रो चलचित्र हाम्रो नाटकहरूले सही रूपमा प्रयोग गर्न पाएका छैनको अर्कोवटा गीत प्रस्तुत छ गंगा गर्दाको शब्दमा गणेश रत्नको संगीतमा निर्धको शब्द गणेश परियार र रत्नबहादुर खड्गीको संगीतमा नुपुर भट्टाचार्यको यो स्वरसँगै विधा माग्ने बेला अन्त्यमा बजने गीत हुनेछ गोपाल इन्को शब्द र संगीतमा नुपुर भट्टाचार्यको स्वर र फेसबुकमा लेखिएको अन्तिम पंक्ति देवीराम आचार्यको नढाँटी भन्ने हो भने नेपालमा पनि नुपुर भट्टाचार्य जस्ता गायिका छन् भन्ने आज मात्र मलाई थाहा भयो देवीराम आचार्यको यो पंक्तिसँगै कवि मुरारे स्वास्थ्य लाभको कामना गर्नुभएको छ राजेश्वर उदयले पाल्पाबाट उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमको अन्तिम गीत अन्तिम स्वर नुपुर भट्टाचार्यको बिदा माग्दै प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्ताव प्रकाश आयमी भीचा